नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल शमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू ये नेक माओवादी को विस्तारित बैठक आजदि शुरू हिम्मेवारी बाड़फफाड़ संबंधी बिबाद मिलाउने बारे छलफल होने चुनाव केन्द्रित कार्यक्रम रहाधिवेशन को विषय में छलफल को बैठक आजदी आज हरिसैन एकादशी हिन्दू धर्मावलम्बीले घर आँगनका मठमा तुलसीको बिरुवा गरिने अमेरिकाको मेक्सिगन राज्यको डेट्रोइट सहरमा आर्थिक सङ्कटकाल घोषणाको तयारी आर्थिक व्यवस्थापनका लागि सङ्कटकाल घोषणा गर्न लागेको भना र वेस्ट इन्डिज बीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदै एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ ललितपुरको खन्ना गार्मेन्टमा दिउँसो सुरु हुने बैठकले पार्टीमा देखिएको जिम्मेवारी बाँडफाँड सम्बन्धी विवाद मिलाउने नेताहरूले बताएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्प दाहाल प्रचण्डले प्रस्तुत गरेको सांगठनिक संरचनाको प्रस्तावमा विवाद भएपछि विस्तारित बैठक बोलाइएको हो केन्द्रीय समितिमा अध्यक्षको प्रस्तावमा विवाद भएपछि उपाध्यक्ष डा बाबुराम भट्टराईले पद घोषणा गरेपछि विवाद झनै चर्किएको छ विवाद मिलाउन माओवादीका शीर्ष नेताहरू पटक पटक छलफलमा जुटे पनि सहमति हुन सकेको यसैच विस्तारित बैठकमा प्रस्तुत गर्ने एजेन्डामा छलफल गर्न अहिले एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरू छलफलमा छन् पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा पदाधिकारी पूर्व स्थायी समिति विभाग तथा ब्यूरो प्रमुखको बैठकमा सांगठनिक संरचनाका विषयमा छलफल भइरहेको छ एकीकृत माओवादीका उपाध्यक्ष नारायण कार्जी श्रेष्ठ प्रकाशले दिउँसो बस्ने विस्तारित बैठक अघि सहमतिमा पुग्ने बताउनु भएको छ सांगठनिक महाधिवेशन गर्ने पदत्याग गरेका भट्टराईलाई वरिष्ठ नेता बनाउने अहिलेकै संरचनालाई थप मजबुत पार्ने वा अध्यक्षको एकल नेतृत्वमा सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्तावमा छलफल भइरहेको छ संविधान सभा चुनाव केन्द्रित कार्यक्रम र महाधिवेशनका विषयमा छलफल गर्न नेकपा एमाले कमिटिको बैठक आजदेखि पार्टी कार्यालय बल्खोमा बिहान एघार बजे शुरू हुने बैठकमा संविधान सभा चुनाव केन्द्रित कार्यक्रम राष्ट्रिय प्रतिनिधि परिषद बैठकको मिति महाधिवेशनको मिति र केन्द्रीय सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ एमाले सचिव विष्णु पौडेलले एमाले भित्र चर्चामा आए जस्तो मतभेद नभएको बताउनु अध्यक्ष झलनाथ खनाल पक्ष पार्टी संविधान सभा चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् भने नेता केपी शर्मा ओली पक्षधरले चुनाव र महाधिवेशनको तयारी सँगसँगै धारणा राखेका छन् प्रधान सेनापति गौरव शमशे राणा छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ फङ फिन झुईको औपचारिक निमन्त्रणमा उहाँ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै दस दे। दिने भ्रमणका लागि त्यसतर्फ जान लाग्नु भएको हो भ्रमणका अवसरमा प्रधान सेनापतिले से चिनिया जनमुक्ति सेनाका प्रमुख फङ फेन गुहि र सिनिया वायुसेनाका प्रमुख एवं केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्युलिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ चीन भ्रमणका अवसरमा प्रधान सेनापति जबराले सिनिया सेनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोग अन्तर्गत विपद व्यवस्थापन समयमा प्रयोग हुने घुम्ती अस्पताल सम्बन्धी सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुनेछ सुसहयोग झण्डै अठासी करोड रुपियाँ बराबरको हुनेछ आज हरिशयनी एकादशी तुलसीको बिरुवा रोप्ने दिन हिन्दू धर, धर्मावलम्बीहरूले घर आँगनका मठमा तुलसीको बिरुवा रोपेर मनाउँदैछन् एक महिना अघि राखिएको तुलसीको बिरुवालाई आज मठमा शारीर विधिपूर्वक रूपमा रोपिँदैछ धार्मिक र वैज्ञानिक रूपले महत्त्वपूर्ण र बहुपयोगी मानेको तुलसी घरमा रोप्दा पुण्य प्राप्त हुने धर्मावलम्बीहरूको विश्वास रहेको छ विशेष आज तुलसीलाई भगवान विष्णुको अवतारको रूपमा लिए पूजा गर्ने प्रचलन रहेको छ पौराणिक कथन अनुसार मोर नाम को दैंत्य को आतंक बाद देवता लाई। मोक्ति दिलाउन भगवान विष्णुले सङ्घर्ष गर्नु परेको र युद्धको थकान मेट्न शनि अर्थात् सुतेको दिनको सम्झनामा हरिशैनी एकादशी मनाउने गरिएको हो यसैगरी आजदेखि चतुर्मास प्रारम्भ भएकाले हिन्दू धर्मावलम्बीले घर गर आज तुलसी रोप्ने चलन पनि छ हरिशैनी एकादशीका अवसरमा देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनहरूको पूजाआजा गर्नका लागि भिड लागेको छ गत वर्ष को प्रवेशि परा नतीजा शून्य भारती चितवन को, को, को सिद्धि में रहकर राष्ट्रीय माध्यमिक विद्यालय का कक्षा दसमा अंत विद्यार्थी एक निजी विद्यालय में मा एक महीना का पनि आगामी वर्ष राम्रो बनाउने उद्देश्यले त्यहाँ अध्ययनरत नौजना विद्यार्थीहरूलाई पूर्वी चितवनको पर्सामा रहेको डेजी बोर्डिङ स्कुलमा आवासीय पढाइ सुरु गरिएको छ विगत दुई वर्षसम्म नतिजा शून्य भएपछि जिल्ला शिक्षा कार्यालय चितवनले स्वविद्यालयको शैक्षिक गुणस्तर उकासन विभिन्न कार्यक्रम गर्दै आएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले निजी र सरकारी दुवै विद्यालयको वर्षविधा भएको समय पारेर त्यहाँ कक्षा दसमा अध्ययनरत दुई छात्र सहित का चेपाङ विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयको आग्रहमा डेजी स्कुलले आवासीय सहित एक महिनाका लागि बुधबारदेखि पढाइ सुरु गरेको बताउनु भयो चेपाङ बस्तीमा रहेको एकमात्र सो माध्यमिक एक विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् मा दरबन्दीका शिक्षक छैनन् भने निमावीमा तिनजना र प्राविमा चारजना मात्र शिक्षक कार्यरत छन् का स्वविद्यालयका प्रधान अध्यापक देव कुमार बस्ने दरबन्दीका शिक्षक हुन् अधिकांश चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा घन्ट घ रहेको मकवानपुरुमुक्त जिल्ला घोषणा गरिँदैछाको उपमा बिहान एघार बजे कार्यक्रमका बीच मुख्य सचिव लिलामणी पौड्यालले मकवानपुरलाई खुला दिशामुक्त जिल्ला घोषणा गर्नुहुनेछ जिल्लाका झै उनाअसी हजारमा शौचालय निर्माण भएको छ यसअनुसार एकानब्बे दशमलव प्रतिशत घरमा पक्की शौचालय पाँच प्रतिशत घरमा कच्ची शौचालय र दुई प्रतिशत घरमा साझदारी शौचालय निर्माण भएका छन् जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि मकवानपुरका सबै राजनैतिक दलहरूले हस्ताक्षर समेत गरेर सामूहिक प्रतिबद्धता व्यक्त गरिसकेका छन् अबपालो अर्पण जनावासको अर्पणजना आवासमा जना आवास हाम्रो प्रश्न छ जथाभावी मूल्य वृद्धि गर्ने व्यवसायलाई सरकारले कारवाही गर्ने भनेको भने प्रति तपाईँ के भन्नुहुन्छ ए प्रशंसनीय कार्य बी पुरानै बोली र सी कार्यान्वयनमा शङ्का ज मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक बी ओ यलेल पोल टाइप गरी, लागे को उत्तर ए बी वी टाइप करी चौवालीस पचपन व पैंतालीस पचपन मक्र अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन विषय काठमाडौँ मोगलिन दोली पोखराम नानगढे बुटोल सडक खण्ड पनि खुल्ला छन्सठी सात सय त्रिचालिस विदेश का समाचार अमेरिका को मेक्सिगन राज्य को डेट्रोईटर में आर्थिक संकट काल घोषणा को तैयारी अठार अर्ब डलर डलरभन्दा बढी ऋणमा डुबेको सहरलाई टाटपल्टीको घोषणा गर्नु लागि हो सहरको आर्थिक स्थिति बिग्रिएपछि त्यसको व्यवस्थापनका लागि नियुक्त आपतकालीन व्यवस्थापक के भन ओरले सङ्घीय न्यायाधीश समक्ष सहर टाट पल्टीको घोषणा गर्न प्रस्ताव गर्नुभएको छ सहरको दीर्घकालीन ऋण सत्र अर्बदेखि बिस अर्ब डलरको बिचमा रहेको छ स्थिति खराब हुँदै गएपछि डेट्रोइटले गएको महिना असुरक्षित ऋण भुक्तानी बन्द गरेको थियो पछिल्लो दशकमा घट्दो जनसङ्ख्या राज्यको दुरुपयोग आमदानी र रोजगारमा कमीका कारण डेट्रोइटको आर्थिक स्थिति नाजुक हुँदै गएको छ राज्य सरकारले ऋणसँगको लामो अदालती लडाइ लामो समयदेखि समस्यामा रहेको सहरलाई पुनर्जीवित गर्नका लागि आर्थिक सङ्कटकालको घोषणा पहिलो कदम भएको बताएको छ डेट्रोइटबाट ठुलो जनसङ्ख्या कर नतिरी पलायन भएका छन् एक पशक में मनसंख्या समाचार पाकिस्तान सात लाख में झरेकि तेसरो दिवस क्रिकेट आज को श्रृंखला एक आजको खेलमा दुबै टोली नतिजा आफ्नो पक्षमा पार्दै श्रृङ्खलामा अग्रता बनाउने कोसिसमा रहनेछन् पहिलो दिवसमा भारी अन्तरले पराजित गरेको पाकिस्तान भने दोस्रो खेलमा वेस्ट इन्डिजसँग एक विकेटले पराजित भएको थियो वेस्ट इन्डिज बसाएको क्रममा पाकिस्तानले दुईवटा टी ट्वेन्टी श्रृङ्खला पनि खेल्नेछ <laughs> बैठक मिलाउने बारे धर्मावलम्बीले घर आँगनका मठमा तुलसीको बिरुवा रोप्दै मकवानुक्त जिल्ला घोषणा गरिने अमिकाल घोषणाको तयारी आर्थिक व्यवस्थापनका लागि पाकिस्तान रेस्ट इंडीज बीच को तेसरो दिवसीय क्रिकेट आज हिहान दस बजे समाचार सको ध्रवराज बिधा नमस्कार